उन्नाशे दशमलव चार मेगा हर्ष काठमंडार डट कम रहा संचार नेटवर्क का विभिन्न पार्टनर स्टेशन मार्फत हामीय सुनी रह प्रिय श्रोता सुन्नेलाई सुन को मला नया अंक में हार्दिक स्वागत सा।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 सुम्निमा किरात देशको एउटा कथा यो, यो उपन्यासको नाम सुम्निमा भए पनि यो सोम दत्तको पनि कथा हो सुम्निमा किराँतीवाला हो भने सोम दत्त कट्टर ब्राह्मण यी दुई केन्द्र पात्रको माध्यमबाट उपन्यासकार कोइरलाले सोम दत्तको आदर्शवादी दर्शन र सुमनिमाको व्यवहारवादी दर्शन बीचको घर्षण देखाउनु भएको छ यो कोइरलाको खासियत हो कि यति ठूलो दार्शनिक चिन्तनको विषय उहाँले अत्यन्तै सरल ढंगले प्रस्तुत गर्नुभएको छ हामीलाई आशा छ हाम्रो प्रस्तुति शैलीका कारण पनि तपाईँले यो पुरानो उपन्यासमा नयाँ स्वाद भेट्नुहुनेछ प्रस्तुत छ उपन्यास सुम्निमाको पहिलो अङ्क धेरै धेरै पहिलेको कथा हो यो अतीतको यति धमिलो गर्वबाट आएको कि वर्तमानमा हाम्रो कानमा यो पुराण जस्तो ध्वनित हुन्छ प्राचीन वृत्तान्तहरूलाई आजकलका हामी आफ्नो वैयक्तिक अनुभवद्वारा ग्रहण गर्न सक्दैनौ ती हाम्रा जीवनका जीवित अनुभूति हुन सक्दैनन् न आफ्नो प्रेमको न्यानोले हाम्रो हृदयलाई तताउन सक्छन् न आफ्नो दुःखले हाम्रो आँखालाई रसाउन नै सक्छन् हाम्रो जीवनको अनुभवसँग असम्बद्ध पुराना घटनाहरूले सत्य र असत्यको मापबाट आफूलाई एकदम मुक्त पारिसकेका हुन्छन् हामी यो अनुसन्धान गर्दैनौं कि कहाँसम्म त्यसका वर्णन सत्य छन् या असत्य यदि तिनले हामीमा चाख उत्पन्न गराउन सक्दछन् भने केवल यसकारणले कि ती कथाहरूमा हामी स्थान कालोत्तरका केही संकेत पाउँछौं केही प्रतीकात्मक प्राप्ति तीनमा रहेकोले दस हजार वर्ष बाँच्ने ऋषि वैज्ञानिक सत्य होइन न चित्रकारले कागदमा रङ्गेको रातो सूर्य नै वैज्ञानिक सत्य हो ती प्रतीक हुन् भन्दा बाहिर पाउन सक्ने चाख प्रतीकात्मक हुन्छ सङ्केतजनित त्यसैले यो कथा सत्य र असत्यको तराजुमा नजोखिने एउटा वृत्तान्त हो यसको महत्त्व पौराणिक छ सङ्केतमय र छ प्रतीकात्मक हिमालयका पर्वतहरूका कुना भित्र नागबेली बनाउँदै कौशिकी नदी पहाडहरूको काखको बन्धनबाट फुत्केर एउटी प्राप्त रमणी आफ्नो उन्मुक्ततामा मात्रै गृहत्यागी उम्के जस्तै बरा क्षेत्रको चतरा नामक समथल प्रदेशमा आफ्नो सम्पूर्ण प्रवेग र शक्तिका साथ हठात सहस्र कण्ठले सित्कार गर्दै निस्किन्छन् त्यो प्रान्त अनेक किसिमका वृक्ष गुल्म लता र झ्याङको बाक्लो वन जङ्गलले यसरी आविष्ट थियो मानौ त्यो एउटा भूखण्ड नभएर गाडा हरियो रङको सघन कालीमा माया दैवी टाटो हो पृथ्वी उपर जमोट भएर त्यसै अडिरहेको भायुमा पनि सजल हरितिमा व्यक्त रहन्थ्यो त्यो हरियोपनाको महासागरले पृथ्वीको यावत लक्षणलाई गर्भास्त गरेको थियो यहाँसम्म कि पश्चिमतिरको शैवालिक पर्वतसमेत त्यसमा डुबेर अस्तित्वविहीन हुन गएको थियो उत्तरमा केही टाढासम्म त्यो हरियो साम्राज्यको सीमा थियो र त्यसको पारी माथि आकाशको हाराहारीमा हिमालयका पर्वत शिखरहरू त्यो आक्रान्तबाट उम्किएर आफ्नो टाउको खडा गरिरहेका थिए त्यो सगन हरितिमाको मध्यलाई कुनै धारिलो वक्रखडले छिन्न गर्दै आकाशलाई आफ्नो बक्षमा टल्काउँदै कोशी नदी निलो फलामे धारको प्रखर ओझमा प्रवाहित हुन्थिन् तिनताका अनुसृति थियो कि त्यही गादीपुत्र महर्षि विश्वमित्रले आफ्नो आश्रम स्थापित गरेका थिए नदी तटको एउटा सानो अदित्यकालाई देखाएर मानिसहरू भन्ने गर्थे विश्वमित्रको आश्रम त्यही स्थलमा स्थापित थियो युगल किशोर राम र रा का गुरू भएपछि आफ्ना ती मेधावी शिष्यहरूलाई एकपटक आफ्नो आश्रमको दर्शन गराउँ भन्ने उनको इच्छा हुँदो हो तर यात्रा खण्डित भयो जनकपुरसम्म पुगेर जहाँ रामले आफ्नो कौशल र पराक्रम सिद्ध गर्ने प्रयत्नमा जनककुमारी सीतालाई पत्नीको रूपमा प्राप्त गरे रामको बिहा भएपछि स्थिति नै अर्को भयो उनीहरू आफ्नो राजधानी अयोध्या फर्किए सीतालाई लिएर यसले गर्दा विश्वमित्रको आश्रमसम्म राम र लक्ष्मणको यात्रा हुन सकेन यो महान गौरवबाट चतराको भूमि सदाका लागि वञ्चित रहन गयो जुन खालको यो वृत्तान्त हो त्यसबेला विश्वामित्र एउटा पौराणिक ऋषिका रूपमा मात्र स्मरणीय थिए विश्वामित्रको शेषपछि कंठबाट धुनि धुने भेदभाट थामिन पुग्यो आश्रमका पर्णकुटीहरू केही कालसम्म शून्यमा चियाएर उभिरहे फेरि एक एक गरी भूमिसाथ हुँदै लोप हुन गए समेप नै पर्खिरहेको वनले बिस्तार बिस्तार त्यो स्थललाई आफ्नो मातृ अङ्गमा पुनः टाँसेर लोप गरिदियो एउटा उच्च स्थलको चिन्हको प्रमाणबाहेक अरू केही नरहेकोले अनुस्रुतिको ऐतिहासिकतालाई बल प्राप्त हुन सकेन उत्तर पहाड भेग भेकपट्टि किराँतीहरू आफ्नो पुरानो स्थितिमा रहे तिनका लागि विश्वामित्र उनको आगमन र क्रियाकलाप सपनामा देखेको दृश्य जस्तो एकछिन प्रकट भई मिलाएर गयो त्यस्तै भयो दक्षिण पूर्वपट्टिका भिल्लहरूलाई पनि जंगलभित्र रहेका उनीहरूका साना साना बस्ती आफ्ना पुराना चालमा चलेका चलै रहे किराँती र रह भिल्लहरूको स्मृतिबाट विश्वामित्र र उनको आश्रमको चहल पूर्णतया लोप हुन पुग्यो केही पनि चिन्ह नछाडेर जसरी उनको थियो, पृथ्वी चिन्हला पुछे मिटाईदी जाति मिटाईद कालान्तरमा तेही थलोलाई रोजेर तापसी ब्राह्मण दम्पतिले आफ्नो आश्रम बनाए स्थान रमणीय थियो वन जंगलका कन्धमूल र फलफूलले भरिएको र नजिकै तल शीतल जलवाहिनी नदी कौशिकी बगी रहेकी केही उच्चा भएकोले स्वस्थकर पनि थियो गार्हस्थ जीवनलाई त्यागेर उनीहरू आफ्नो एउटा पुत्रका साथ अरण्य वासका लागि यहाँ पुगेका थिए उनीहरूले यो पनि सोचेका थिए कि वान प्रवेश गरेर कालयापन गर्दा आफ्नो पुत्रलाई पनि ब्राह्मणोचित सद्धर्म र उच्च जीवनको शिक्षा दिन गाउँमा उसलाई छोडेर आउँदा उसको शिक्षाको राम्रो व्यवस्था हुन सक्दैन भन्ने उनीहरूले देखेका थिए पुत्रलाई किशोर अवस्थामा कठोर अनुशासित जीवनमा राखेर शिक्षा दियो भने ऊ आदिकालमा ऋषिहरूको समकक्षी हुन सक्छ भन्ने उनीहरूलाई पूर्ण विश्वास थियो उनीहरूलाई आफ्नो पुत्रबाट ठुलो आशा पनि थियो यता पुत्र पनि मेधावी थियो सानै उमेरमा उसमा ठुलठूला लक्षण प्रकट भएका थिए उसको स्मरण शक्ति पनि अद्भुत थियो एकपटक सुनेको श्लोक उसलाई कण्ठास्थ हुन्थ्यो उसको कुसाग्र बुद्धिको ठुला ठूला पण्डितहरूले पनि जनपदमा प्रशंसा गरेका थिए त्यसकारण उनले पुत्रलाई अरण्यमा आफैसँग राख्ने विचार गरेका उसको नाम थियो सोम हितलाई हित में राखर अरण्यवासी पूर्व नई पुत्र को यज्ञों पवित संस्कार संपन्न होने माता पिता करे पिता सूर्यदत्त ने सुलभ हो महाताले पनि समर्थन गर्दै भनिन् सौभाग्यले एकजना विद्वान महापण्डित पनि आजकल गाउँमै छन् अहिले उनलाई पुरोहित नियुक्त गर्ने सु अवसर पनि हामीलाई प्राप्त भएको छ यही निर्णय अनुसार सोम दत्तको धर्मानुकूल प्रतबन्ध सम्पन्न भयो जुन निष्ठा र निपुणताका साथ त्यस बालकले यज्ञ पवित संस्कार सम्बन्धी यज्ञादि क्रिया सम्पन्न गर्यो त्यसलाई लक्ष्य गरेर ऋत्वीज एवं ब्राह्मण समुदायले धन्य धन्य गरे उसको संस्कार पूर्ण भेदपाठ र शुद्ध मन्त्रले उपस्थित मण्डली मुग्ध हुन पुग्यो र जब ऊ मुन्जको लगौटी र कौपिन धारण गरी राङ्क खण्डलाई बायाँ कानमा राख्दै पलाश दण्ड टेकेर भिक्षा माग्न थाल्यो औ भवतु भवतु हल्लिएको शिखा र क्रिस बालमुखमा चम्किएका युगल चच्छुलाई देखेर सबैले भने कि यो बालक एउटा श्रेष्ठ ब्राह्मण हुनेछ महात्माका सबै विशिष्ट लक्षण यस बालकमा विद्यमान छन् पिता सूर्य दत्तले समागत विद्वत मण्डलीका प्रशंसा सुनेर हर्षित हुँदै मनमुनै संकल्प गरे यो मेरो वंशमा ऋषि जन्मेको छ यसको समुचित शिक्षा दीक्षामा अभाव रहन दिने छैन Thank you. उपिन का लगात करने गरे पुस्तक सतिक उपनयन का दिन जो पलास को दंड टेक् भिचा मगे थी टेकदाई को दृश्य हिंदी उसका समवयस्कृत थे कसैपटी उसके मातापितालाई बीचबीचमा आग्रह गर्ने गर्थ्यो अब कहिले जाने पिता कहिले प्रस्थान गर्ने माता उसको बाल हृदय कुनै नयाँ अनुभवको रमाइलो सम्भावनाले उकासिएको हुँदो हो, हो तर ग्रामवासीहरूका लागि उसको यो आग्रह भविष्यमा उन निश्चय नै एक सिद्ध पुरुष हुनेछ भन्ने कुराको थप प्रमाण हुन गयो उत्तर दिशातर्फ प्रस्थान गरेको त्यो ब्राह्मण परिवारलाई ग्रामवासीले धेरै बेरसम्म रहे। बटुक सोमदत्त लट्ठी टेकेर पुस्तकको सानो पोको सम्हाल्दै आफ्नो सानो डेगले छिट्छिटो हिँडिरहेको थियो अगाडी अगाडी। एक दुई पटक आमा बाबुले गाउँतिर फर्केर हेरे पनि तर उत्तराभिमुखी फर्केर हेर्दा पनि हेरेन एक सुरले ग्रामवासीले हेर्दा हेर्दै उनीहरूका आँखामा धर्मभाव र ममताको आँसु ढल्पलायो आँखा पुस्दै उनीहरू आफ्नो घर फर्किए सबैको चर्चाको विषय एउटै थियो सोम दत्तले, दत्तले प्राचीन ऋषिहरूको मर्यादा थाम्नेछ यसमा कुनै सन्देह नै छैन त्यस रात गाउँका बालकहरू अपना माता पिता का मुख वदि वर्णित महान ऋषिमुनी कथा सुने जो बाल्यल देखिने धर्म प्रवीण थे श्रोता बालक दिन बड़ो अभिमान बोध थियो। चतरा आश्रममा आएर बालक सोमदत्तको व्रत प्रारम्भ भयो गाउँमा उसले सुगम जीवन जानेको थिएन सानै उमेरमा उसलाई पिता पितामाताहरूले दृढ आदेश कठोर नियम बन्धन र मुक्त प्रशंसाद्वारा सुगम जीवनबाट विरथा गराइदिएका थिए त्यसकारण ग्रामीण बालकहरूका साथ कौतुकीड़ा गर्ने समयमा सोमदत्त विद्या अभ्यासमा लाग्दथ्यो तसर्थ आरण जीवनसँग आफूलाई अवस्था अनुकूल पार्न उसलाई कुनै कठिनाई परेन एका बिहानै ब्राह्मुहुर्तमा चराचर जगत निन्द्रा मग्न नै भएको बेला बालक सोमदत्त पिता सँगसँगै सैया त्याग गर्दथ्यो र एउटा जलपात्र सूची वस्त्र तथा कुशासन लिदै कोशी तटमा पुग्दथ्यो ब्राह्मुहुर्तमा कोशी तट असांसरिक स्तब्धताले व्यप्त रहन्थ्यो वनजङ्गलको हरिथीमा रात्रिको अन्धकारसँग अझै असम्पृक्त भइसकेको हुँदैनथ्यो आकाशमा उषाको अरूणीमा त्यस समय निस्तेज रहन्थ्यो प्रातकालीन पक्षीहरूको सुरिलो बोली त्यो प्रगाढ शान्तिलाई सियोको टुप्पोले घोचे जस्तै लाग्थ्यो विश्राम गर्न नजाने कि कोशी नदी गर्जन गर्दै एकनाशले प्रवाहित भइरहन्थिन् आफ्ना मातापिताका साथ सोमदत्त पनि स्नादि कार्यबाट निवृत्त हुन कौशीकी तटमा नृत्य पुग्ने गर्दथ्यो सोमदत्तको नियम थियो ब्रह्मुहुर्तमा उठेर नदीमा स्नादि सम्पूर्ण दैनिक कार्य सम्पादन नगरी मुखबाट वाणी उच्चारण नगर्ने मौन व्रत धारण गर्ने स्नानोपरान्त गंगा स्थवन पछि मण्डकमा त्रिपुण र देहमा विभूत धारणा गरी नदीको स्वच्छ बालुवा तटमा कुशासन उपर पूर्वाभिमुख भएर पद्मासनमा बसी शान्त मुद्रामा ऊ धेरै बेरसम्म गायत्री जाप गर्थ्यो कम्मरमा बेरेको सानो कौपिन र मुन्जको लगौटी बाहेक उसको शरीर निर्वस्त्र रहन्थ्यो त्यस पनि उसको मोटो शिर चिसै रहन्थ्यो गायत्री जापपछि दीक्षा मन्त्रोच्चारण गरेर ऊ भगवतीको उपासना गर्थ्यो त्यसपछि प्राणायामको लामो क्रिया तबसम्म सूर्यका प्रथम किरणहरूले सुनको जलप जस्तो पातलो छायाँले वनका टुप्पटुप्पालाई छुन लागेका हुन्थे अनि ऊ कुशासनमा खडा भएर सूर्यमन्त्रको पाठ गर्दै रवि वन्दना गर्दथ्यो आश्रम फर्क पशी उ अरणी द्वारा अग्निमंथन कर यज्ञवेदी में आह्वनीय स्थापित करते अच्चकण्ठस्वर मंत्रोच्चारण करते चामल घिउ जऊ र तिल मिशा को चरू को हवन करदे सुखे समिधा में प्रकट भाई अग्नि चटचट शब्द का साथ धूपमय जेह्वा द्वारा ग्रसित करते मथिमाथि पुगे आकाश में व्यक्त होन्थ्यो एक प्रकार को मीठो अन्न घृतमय सुगंधले वातावरण रग्मगो पिता पुत्रको सम्मिलित कण्ठले उच्चारित वेदका रिचाहरू वायुमण्डलमा तरंगित हुन्थे यस प्रकार बिहानको अधिकांश भाग देव र पितृको बिताएर देव प्रसादको रूपमा पञ्चामृतको आसमानद्वारा मुख शुद्ध गरी सोमदत्त एउटा पात्र भरि धारोसना दुध पिउँदथ्यो त्यसपछि सो अध्यायको नियम थियो कौमुदी पाठ पिता शिक्षक हुन्थे र पुत्र हुन्थ्यो सतुर्थी शिष्य सर्वे सर्वे संतु सन्तमे भद्रा पश्यु मािद्दुखे सोमदत्त कोशी तट में पुग्द्योग चरा घड़ी मधीन थे नदी को किनार हरिओ घास खोजते चढ़ते हिड़ी गाय पी ऊ रईल मंदते हिड़थ्यो रही थाकेय को विशाल वृक्ष मुनि पाखुरा को सीरान बनाए कुक्रुक्क पर निधाऊस को लट्टा भूई में उसे नजीक तीर्स को वरीपरी स्वेच्छा गाई चरिन्थे कोशी को अनवरत गर्जन कहींमिन्न थो अरण्य बासको प्रारम्भमा केही दिनभित्रै एक दिन कोशी तटमा गाई चराइरहेकी समय सोमदत्तको एउटासँग भेट भएको थियो समीको शीतल छायामुनि एउटा अपरिचित बालकलाई त्यस्तो अप्ठ्यारोसँग निन्द्रा मग्न अवस्थामा देखेर बालिका चकित भएर उभिरहे उसको जटामय शिखा विभूत बेष्टित शरीर त्रिपुण र शोभित ललाट तथा कटीमा कौपिन र पहिरिएको देखेर उझन कौतुकताले विस्मित हुन पुगी त्यही बेला चरेर पेट भरिसकेकी गाईले तृप्तिको ध्वनि झेकी सोमदत्तको निन्द्रा भङ्ग भयो दक्षर भएकी एउटा निश्चल उत्तर दिए र भने म किराँतकी छोरी हुँ सुनिमा तिमी को हौ नि के सोम दत्त भन्छ म आर्यवंशी ब्राह्मण सूर्य दत्तको पुत्र हुँ सोम दत्त उसले यो पनि बतायो कि ऊ यही नजिकैको आश्रममा मातापिताको साथ निवास गर्दछ र सुमनिमाले चाहिँ उत्तरतिरको एउटा पहाडको हरियो स्थललाई औंलाले देखाएर भने तर सोमदत्त तिमीले आफ्नो नाउँ बताउँदा बाबुको नाउँ किन ना कहियो सोमदत्तले उत्तर दियो हेर पुत्र पिताबाट जीवनदान ग्रहण गर्छ तसर्थ त्यो उदात्त दानमय सम्बन्धको विस्मृतिको पाप हामीबाट कदापि हुन सक्दैन यो कृतज्ञता ज्ञापन हो बालिके सोमदत्तका कुरा सुनेर सुम्नीमा अझ बढी उत्सुक भए उसले भने ल जन तिम्रै भनाइले पनि त आमाले जन्माएको हुँदा आमाको मान गर्नु पर्थ्यो होइन र त्यसैले हामी किराती पहिले आमालाई चिन्छौ र उनले देखाएको मानिस नै हाम्रो बा हुन्छ सोम दत्त भन्छ हामीहरू आर्यका सन्तति हौ आर्यका सुसंस्कृत छौ तिमीहरू संस्कृति बर्बर जातिका किराँत हौ त्यसकारण हाम्रो विचार तिम्रो विचार भन्दा पृथक छन् माता क्षेत्र हो अबोध बाले क्षेत्रपति त पिता हो ज्ञान तिमी बालबालिकामा पनि एक प्रकारको हट हुन्छ त्यसैबाट प्रेरित भएर सुम्निमाले भने ए बाहुनका छोरा आमाले पो आफ्नो छोरालाई तेरो बाबु यो हो भनेर चिनाइदिन्छ बाउ त आमाले देखाएको लोग्ने मानिस पो हो त त्यसै बेला सोमदत्तले आश्रमको छेउबाट माताको पुकार सुन्यो माथि उत्तरतिरबाट पनि एउटा नारी कण्ठको अस्पष्ट बाणी सुनियो, जसले सुम्निमालाई राखेको थियो ऊह आमाले बोलाउनु भयो जामै माताको आह्वान मलाई पनि भयो बाहुन जान्छु अनि अटब्य जङ्गलमा ऊ लोप भाइ सोमदत्त गाई लिएर आश्रम फर्कियो पुत्रको व्यग्र प्रश्नको उत्तरमा पिता सूर्य दत्तले उसलाई सम्झाए माताबाट परिचित हुने प्रणाली पासविक हो पशुहरूमा सतित्व एवं पतिव्रत्य धर्मको शून्यताले सन्तानको परिचय माताबाट हुन्छ तर पुत्र सोम दत्त यस्तो विकारयुक्त प्रश्न तिम्रो मस्तिष्कमा किन उत्पन्न भयो पिताले किचित शङ्कामा यो प्रश्न गरे सोमदत्तले किरात बालिकासँग हुन गएको विवादको वर्णन पितालाई अवगत गरायो पिताले भने पुत्र यो अनार्य देश हो तिमीले अत्यन्तै सतर्कतापूर्वक रहनु पर्दछ अनार्यहरू पशु धर्मावलम्बी हुन् तर हामी हुँ देवर्मी अर्को दिन गाई चराउन कोसीको तटमा आउँदा सोमदत्तको फेरि सुम्निमा सँग भेट भयो सुम्निमा साह्रैली चाहिँ सोमदियो सोमदेखि शान्त भएर उत्तर दियो किनकि यो, की? यो देवभाषा हो सोम दत्त त्यसो भए मान्छे भएर मान्छेको बोलीमा किन बोल्दैनौ तिमी देउताको चलन गर्नु हुँदैन मानिस भएर मानिस भएपछि मानिसकै चलन गर्नुपर्छ सोमदत्ता सुम्मा ए अबोध बालिक हामी ब्राह्मण हौ तपको बलबाट देवत्व प्राप्त गर्न सक्दछौ हाम्रो यज्ञ धर्म कर्म नियम साधना यो सबै मानवताबाट मुक्ति पाउने प्रयास हो बुझ्यौ म तिमीलाई कुनै पनि कुरा बुझ्दिनँ सोमदत्त तर मलाई लाग्छ मान्छे भएर देउता हुन असल होइन मान्छेको धर्म होइन त्यो मान्छेको बेहोर रहँदैन त्यसले बानी बिगार्छ देव देउता भएर बस्न खोज्दा मान्छे नै हुँदैन म तिमीलाई राम्ररी सम्झाउन त सक्दिनँ सोमदत्त बुद्धि छैन नि मेरो त्यसैले तर हेर न सोमदत्त अब सजिलोसँग आमा भन्नुको साथ माता भनेर तिमीले आमा जस्तो प्यारी मान्छेलाई कति टाढा पारिदिउ हुन त आमाको ठाउँमा माता मात्रै भन्यौ तिमीले तर माता भनिदिएर आमाको त्यो न्यानो र प्यारो काखलाई परपन्छाएनौ र तिमीले अनि अचानक दिक्क मानेर सुमनिमाले भने हेरीका हेर न कुरा सम्झाउनै सक्दिनँ तर सोम दत्तले सुम्निमाको भनाइको तात्पर्य राम्ररी बुझेको थियो उसले भन्यो हेरे सुमा हुन् आदर सम्मान र कृतज्ञताले हामी मातालाई उच्च आसनमा स्थापित गर्छौ सम्मान र कृतज्ञता ज्ञापनको त्यो महान भावलाई माता शब्दले मात्र केही अंशमा सम्बन्ध व्यक्त गर्न सक्दछ आमा त दैनिक जीवनको कौटुम्बिकताको सूचक शब्द मात्र हो बालिकाले फेरि हटकारी घरका जान परिवार भित्रकै त हुने आमा पनि कुटुम्बको नाताबाहेक अरू के हुन् त आमा मनमा बिना खेलाइराखेको लहरी कुराले त्यस्तो न्यानो र प्यारो नातालाई बित्तमा टर ना हुन नदेऊ बाहुन सोमदेखिले भन्यो हामी मातालाई दैहिक सम्बन्धबाट मुक्त गरेर उच्च मर्यादा सम्पन्न पार्छौ त्यही हो संस्कृति सोम कुराले सुम्निमालाई चित्त बुझेन उसले भने तिमीहरू जेलाई पनि लुगा लगाइदिन्छौ लुकाइदिन्छौ जप तप प्रयज्ञ गरेर व्रत बसेर तिमीहरू सध्ये मानिसलाई पनि मुकुन्लो नाना नानाओली पहिरनले भएको जिउलाई ढाकिदिन्छौ र त्यस्तै ते नानाथरीका ठुल्ठुला कुराहरू नबुझ्ने भाखाले बोलेर त्यति बिग्न माया गर्ने आमालाई टाडाना टाडाको टाढाको को, को जस्तो फाटिदिन्छौ तिम्रे आमाले आफ्नो आङलाई रात त्यत्रो लामो लुगै लाम लुगाले ढाकेर राखेको हुँदा उनलाई स्वास्नी मानिसबाट देवी बनाउनु तिमीहरूलाई सजिलो पर्दो नत्र भने लुगा मन्ती र सबै स्वास्नी मान्छेका जे जे कुरा छन् तिम्री आमाको पनि त्यति कुरा छन् हामी ुगा नै लाउँदैनौ यसले हाम्रो के यो अनर्गल प्रलाप गरे कि बो, बो तिम्रो यो पापमय प्रलाप अब बन्द गरोमदत्त रिसाएको देखेर सुमनिमालाई दिक्क लाग्यो उसले भने तिमी रिसा यति मात्र भनेको कि मनमा उब्जिने धेरै थरीका कुरा जसले तिमी भावना भन्छौ क्यारे त्यसले हामी बस्ने संसारको माटोसँग मेल नखाने अमिल्दो नबनाऊ भावना भनेको हेर पखेटा लागेको चरा जस्तो हो त्यो चरो छेउ र टुप्पो नभएको यो ठुलो आकाशको फुस्सामा प्वा हालेर मनपर्दी उड्न सक्छ जति माथि जाउँ भने उति नै माथि पुग्न सक्छन् तर हामीले त धरतीसँग पो नाता राख्नुपर्छ सोमदत्त मान्छे भएपछि मान्छेकै चालचलनमा बाँधिएर बस्नुपर्छ यो भनेकी पो त मैले सोमदत्त तर म तिमी जस्तो पढे गुनेको पनि त छैन नि तिमी हेर कति कुरा जान्दछौ कति सिपालु छौ सोम चित्त शान्त भयो तर त्यस दिन उनीहरूका बीच अरु विशेष केही कुरा भएन सुम्नीमा खल्लो मन लिएर घर फर्किए र रातभरि उसले निदो गरी कि भोलिपल्टेऊ सोमदत्तलाई खुसी पार्ने कोसिस गर्नेछ त्यस दिन पुत्र सोमदत्तबाट विवादको वर्णन सुनेर पिता सूर्य अत्यन्तै प्रसन्न भए र साधु साधु भने भोलिपल्ट सोमदत्त र सुम्निमाको भेट भएन किनभने सोमदत्त सधैँको जस्तो गाई लिएर नदी तटतर्फ जान सकेन सुम्निमा धेरै बेरसम्म समयको वृक्षमुनि त्यो ब्राह्मण बालकको प्रतीक्षा गर्दै बसिरहे घरबाट तल झर्दा उसले अञ्जुलीभरि पहाडी फुल टिपेर ल्याएकी थिइ बेलुकी पख निराश भएर त्यही समी वृक्षमुन्तिर सोमदत्त बस्ने गरेको ठाउँमा सबै फूल छर्किएर उघार फर्किने दिउँसोको गाई चराउने नियममा सोमदत्तलाई बाधा पर्न गएको थियो एउटा राजकुमारको आगमनले जो मृगयाका लागि ससैन्य अटबीमा आएका थिए जब उनले थाहा पाए कि त्यहाँ एक पुण्यात्म तपस्वी ब्राह्मणको कुटी पनि छ आफूसँग आएका सैन्य अङ्गरक्षक तथा रथलाई तपोभूमिको शान्ति भङ्ग नहोस् भन्ने हेतुले टाढै छाडेर उनी दर्शनार्थ त्यो आश्रममा पुगे उनले भने महाभागद् म राजकुमार मृगया गर्नको लागि यहाँ आएको हुँ मेरो सादर अभिनन्दन स्वीकार होस् तथा मबाट राजपुत्रानुकूल सेवा ग्रहण गर्ने कृपा रहोस् न तिर गरी उभिएका राजकुमारलाई सूर्य दत्त र उनकी पत्नीले आशीर्वाद दिँदै दुवै हात उठाए राजकुमारले फेरि सोधे हे पुण्यात्मा के तपाईहरूको ज्ञादी निर्विघ्न पूर्वक भइरहेको छ यहाँका अनार्य जातिबाट कुनै विघ्न बाधा त परेको छैन ब्राह्मणले वरिपरिका अन्यर्यबाट हुने गोबद्ध तथा हिंसाको चर्चा गर्दा राजकुमारले अत्यन्तै शुक्त वाणीमा आफ्नो सेनालाई सम्बोधन गर्दै भानेजिकका गाउँ गाउँमा गएर किरात र भिल्ल जातिका प्रमुख व्यक्तिहरूलाई राजाज्ञा सुनाउँदै ल्याओ यति भनी ब्राह्मण दम्पतिलाई विनम्र सम्बोधन गर्दै भने ब्राह्मण देव धर्म हो ब्राह्मणको सेवा गर्नु त्यसको प्रतिपालन अवश्य हुनेछ केही समयपछि एक एक गर्दै अरण्य निवासी भिल्ल तथा किराँत जातिका प्रमुख व्यक्तिहरू आश्रमको प्राङ्गणमा एकत्रित हुन थाले तिनीहरू प्राय सर्वाङ्ग नग्न थिए भिल्लहरूको चिल्लो कालो शरीर र किराँतीहरूको पहेँलो शरीर यी दुवै आफ्ना आफ्ना जाति समूह बनाएर आश्रमको दुई पार्श्वमा बस्दै आएका थिए भिल्लहरूको लामो कपालमा मयूर मुकुट शोभित भएका थिए र छाती र कम्बरमा कौडीका झुक्पाहरू किराँतीहरूले चाहिँ त्यति श्रृङ्गारको परिधान पनि पहिरिएका थिएन उनीहरू जस्तै उनका स्त्रीहरू पनि निर्वस्त्र नै थिए उनीहरू मध्ये धेरैजसोले कपालमा रक्त गुराँसका चकिला फुल घुसारेका थिए कसैले आफ्ना स्तन पेयी सन्तानलाई छातीमा टाँस्दै आफूसँग ल्याएका थिए ती जंगल निवासीका साना, साना केटाकेटीहरू पनि बुढाहरूको हल्ली खालीमा भएका थिए र आफ्ना आफ्ना अभिभावकहरूसँग टाँसिएर विस्मित भई यताउता हेर्थे सुम्नीमा चाहिँ त्यहाँ थिएन ऊ बिहानै घर छोडेर कोची तट्काएकी थिमदत्तलाई पर्खिएन त्यसैले आश्रमको यो विराट सभाको उसलाई पत्तो नै भएन ऊ त एक्लै नदीको बगरमा सोमदत्त आउँछ कि भनेर दिनभरि पर्खेर बसिरहेकी थियो प्रधान कुटीको द्वार सामु उभिएर राजपुत्रले समवेत किराँत भिल्ल मण्डलीलाई ओजस्वीलो स्वरमा सम्बोधन गरे गोबर र कोसीको लेसिलो माटोले लिपेको स्निग्ध प्राङ्गणका मध्यमा निर्मित स्थायी यज्ञवेदी समीप कुशासनमा सूर्य दत्तको परिवार बसेको थियो प्राङ्गण परतिर किराँत भिल्लहरूको हुल तपोभूमिका वृक्षको छारी एकत्रित भएको थियो मध्य आकाश पार गरेर सूर्य पश्चिमतर्फ ढल्किन लागेको थियो राजकुमारले भने उपस्थित भिल्ल किराँतहरू हो हिमालयसम्मको भूभाग हाम्रा पुर्खाहरूबाट विजित भएर हाम्रो संरक्षणमा छ युद्धमा परास्त भएर तिमीहरूले हाम्रो विजयलाई स्वीकार गरेका छौ यहाँ आश्रम स्थापना गरेर निवास गरिरहेको यो ब्राह्मण परिवार हामीबाट पूज्य छ अत यो परिवारलाई प्रत्येक साधनद्वारा संरक्षण र सुविधा प्रदान गर्ने हाम्रो परम उद्देश्य हो राजकुमारको कुरा सुनेर रा त्यहाँ उपस्थित किराँत भिल्ल मण्डलीमा एउटा सानो हलचल भयो उनीहरूमा गाई गुई कुरा हुन थाल्यो अनि एउटाले उभिएर राजकुमारलाई सम्बोधन गर्दै भन्यो हे राजकुमार ब्राह्मण परिवार हाम्रो यो थलोमा आएदेखि हामीले जो सकेको मद्दत र हेरविचार गर्ने गरेका छौँ आश्रम खडा गर्न पनि हामीले उहाँलाई मद्दत गरेकै हौ वन फाँडेर ठाउँलाई सम्म पार्दिऊ आश्रमको कुटीलाई चाहिने सरसामान पनि जोड दिउँ र हामी आफैले आफ्नो जनवल लगाएर यी सबै कुटीहरू खडा गरिदिएका हौ गाउँभरिमा सबैभन्दा बढी दुध दिने भर्खर बिहाकी बाछो समेत काली गाई हामीले नै उहाँलाई चढाएका हौँ र हर बखत चाहिरहने अरू सरसामानको चाँजो पनि मिलाइदिने गरेका छौँ होइन त सूर्य दत्त ब्राह्मण सूर्य दत्तले केही उत्तर दिनुभन्दा पूर्व नै राजपुत्रले त्यो किराँत वक्तालाई किंचित आधिकारिक बाणीमा प्रश्न गरे तिमी को हो? उसले भन्यो म मा त्यो माथिको किराँत गाउँको साइनो बिजुवा हुँ राजकुमार यहाँ भेला भएका किराँतीहरू मेरा बातुङ भाइ हुन् राजपुत्रसँगै उभिएको एउटा अङ्गरक्षक सेना अधिकारीले राजपुत्रलाई सम्झाउँदै भन्यो स्वामीको कृति अमर रहमार बिजुवा भनेको एक प्रकारको धामी हो हाम्रो पुरोहित सरह हो र अहिले बोल्ने यो मानिस किराँतहरूको प्रमुख हो उसको कुरा सुनेपछि राजपुत्रले भने हेर बिजुवा तर तिमीहरूले गोबद हिंसा गरेर यो तपोभूमिको पवित्रतालाई बार, बार नष्ट गर्ने गरेका छौ त्यसो हुँदा ब्राह्मण परिवारको तपस्यामा बिघ्न परेको छ आजदेखि तिमीहरू सबैलाई यो राजाज्ञद्वारा यस क्षेत्रमा गोबर निशेष गर्ने आदेश दिइन्छ यो तपोभूमिको समूहमा फेरि उनीहरू आपसमा कुरा गर्न लागे केही चर्का चर्की पनि भयो बिजुवा हुन त हामी पराजित भएका हौ भिल्लहरू पनि पराजित भएर आफ्नो प्रान्तको देशलाई छोडेर हिमालयका कुना काप्चा खोज्दै हाम्रो थलो नजिक जंगल पर्वततिर आएर बस्न थालेका हुन् तर अहिलेको यो राजाज्ञा पराजितका निम्ति पनि कठोर ठहरिन्छ हे राजपुत्र यसलाई स्वीकार गर्दा हाम्रो रीतिथितिमा ठूलो विघ्न पर्छ भिल्ल समूहबाट पनि एउटा भिल्लो उभियो उसले भन्यो त्यो माथिको सानो पहाडी थुङकोमा हामी दुवै जातिको पूजा हुन्छ राजपुत्र त्यहाँ हामीले हाम्रो पूजाको नियमअनुसार सुँगुरपाठा चढाउने गरेका छौँ त्यो चढाउन पाएनौँ भने अन्धेर हुन्छ राजपुत्र राजकुमारले कुनै बाधा स्वीकार गरेनन् उनले घोषणा गरे कि राजाज्ञ अटल छ दृढताको भावनाले उनको क्षेत्रीय मुहार दित्त थियो बरु सूर्य दत्तले किराती भिल्लहरूलाई सम्झाउँदै भने ल भइहाल्यो यसो गरौँ तिमीहरूलाई त्यो ठाउँ पूजा निमित्त चाहिएको छ भने भयो तिमीहरूकै रहोस् त्यो स्थान तर त्यहाँ सुँगुरको हिंसा नगर्नु त्यो ठाउँ आजदेखि बराह क्षेत्र कहलाउने छ र हाम्रो पुराणमा वर्णित बराहा अवतारको त्यो स्थान हुनेछ राजपुत्रले सभा विसर्जन गरे त्यहाँ एकत्रित नर नारीहरू हृदयमा भविष्यका प्रति आशंका गर्दै आ आफ्नो घर फर्किन लागे वनमार्गमा उत्तेजित विवाद हुन लाग्यो तर साँझ पर्न लागेकोले लागे उनीहरू छिट्छिटो पहर चाल्दै थिए एउटा भिल्लले किराँती बिजुवालाई भन्यो ल बिजुवा बा तिम्रै घरतिर आउँछु म सल्लाह गर्नु साँझतिर खिन्न मन लिएर सुम्नीमा जब घर फर्की घर शून्य थियो व्यग्र भएर उसले कराउँदै आमालाई बोलाई, उसको रुदन कम्पित चितकारको प्रतिध्वनि मात्रै आयो गाउँ घरमा कोही पनि थिएनन् कहीं कतै एक जना पनि छैन किन यस्तो यस्तो त कहिल्यै भएको थिएन सुम्नीमा ए बा ए आमा गर्दै रही रही चिच्याउन थाल्छे उसले अचानक संसारमा एक्लै भएको अनुभव हुन्छ कता डर लागे जस्तो पनि हुन्छ ऊ सोम सम्झिन्छे उसँग पनि त भेट भएन आज ऊ पनि आफ्नो आश्रममा एक्लै पुपर्न गएको छ कि सुम्निमालाई अब उसको पनि चिन्ता भयो उसले कराएर फेरि बाआमा पुकारी उसको मसिनो बालिका स्वर घना हुँदै गएको वन पर्वत प्रान्तमा सेलायो उसले फेरि आग्रह कण्ठले बोलाइ सोम कथैबाट केही उत्तर नआएकोले अत्यन्तै विकल भएर घरको पिँढीमा बसेर उल्न लागि यसरी धेरै बेरसम्म रोएपछि गाउँ फर्किरहेका मानिसको हुलको कल्याङ मल्याङ स्वर सुनियो त्यो स्वरमा बालकहरूको कण्ठ स्वर पनि मिसिएको थियो सुम्निमाले आँसु लत्पतिएको मुख उठाएर अन्धकारमा चारैतिर फर्किएर मानिसको आकार खोज्न थालि त्यही बखत उसका आमा घरको आँगनमा प्रवेश गरे आतुर व्यग्रताका साथ उनीहरूसँग टाँसिँदै उसले भने किन मलाई एक्लै छोडेर हिँडेको सोमदत्तालाई के भयो हाँ बामा आमा भन्दछििन् के भो मेरो छोरीलाई आज किन यसरी रुन्छे तल अचेल के भइरहेछ छोरी को सोमदत्त भनेको सुम्निमाले घुक्क घुम्क रुँदै भने आश्रमको बाहुनको छोरा सोमदत्त आमाको सट्टा उसको बाले यसको उत्तर दिए हेर छोरी तर सोमदत्तहरू आनन्दसाथ छन् बरु हामी पो त गर्दा गाउँमा टिक्नै नसक्ने हुन थाल्यो सुम्निमा अब आश्वस्त भएर लाडे भाइ उसले बासँग टाँसिएर भने सोमदत्त विचारोले के गरेर बा बाले यसको उत्तर दिएनन् बरू आँगनतिर फर्किएर भने खोइ त्यो भिल्ल युवक कता लागेछ अन्धकारबाट एउटा कालो मूर्ति प्रकट भए झै भिल्ल युवक नजिकै आयो उसले भन्यो भिजुबा म यहीँ त छोरी अब तपाईँहरूले खुसी साथ नबोलाउनु कसरी बस्थेँ न तपाईँको घरमा ए यहीँ थियो ए हेर्न हाम्रो छोरी सुम् भएको छ यसैले गर्दा तिमीलाई बोलाउने बिर्से यति भनेपछि दुवैजना पिँढीमा बसे दुवैका बीच सल्लाह परामर्श हुन थाल्यो सुम्निमा कि आमा चाहिँ कोठामा गएर आगो सल्काउन लागि भोजन तयार पार्ने तर्खरमा सुम्निमा पिँढीमै आफ्नो बाउको पिठीमा ढेपिएर उनीहरूको कुरा सुन्न लागि भिल्लको भनाइ थियो जंगलभित्र हामीले आफ्नो रीतिथिति छान्नहुन्न आश्रमलाई ध्वस्त पारेर ब्राह्मण परिवारलाई लगा दिनुपर्छ सुम्निमाले नाकेश्वरमा बिस्तारै सोधी अनि सोमदत्तको के हुन्छ नि बा भिल्ला आफ्नो योजनाको वर्णनको प्रवाहमा भन्दै गयो अब उनीहरू जहाँ जान मन लाग्छ जान्छन् र यदि क्षेत्रीयहरू उनीहरूलाई फेरि यहाँ जमाउन आयो भने युद्धको घोषणा गर्नुपर्छ समर रचाइदिनुपर्छ यथा बिजुवाको अर्थी चाहिँ थियो शान्तिको पक्षमा उसले आफ्नो भनाइ राख्यो अब हेर भिल्ल युवक युद्धमा हामी धेरै पटक परास्त भइसकेका छौँ हो कि बहिनी त्यसो हुँदा हाम्रो जाति मासिँदै पातलिँदै गइरहेको छ अब हामीले त्यो हालैको अन्तिम र ठुलो युद्धलाई पनि बिर्सनुहुन्न त्यो युद्धमा तिमी भिल्ल र हामी किराँतीहरूको दोहोरो शक्ति उप आर्यहरूको सस्त्रास्त्रले भारी विजय पाएको थियो र हामी दुवै जातिका स्त्री पुरुष सखाब भएर प्राय निर्मुल भइसकेका थियौँ अहिले भर्खरै फेरि पलाउन थालेका छौँ बोट बिरुवा जस्तो त्यसो हुँदा युद्धको सल्लाह सर्वनाशको सल्लाह हो भिल्ल युवक भिल्ल चाहिँ तात बोलीमा बिजुवाको तर्कको खण्डन गर्थ्यो र बराबर भन्थ्यो हेर्नुहोस् बिजुवा बरु यो अन्याय सहनुबन्ध त मरेर सखाब हुनु नै बेसोके बिजुवाले फेरि शान्त स्वरमा उत्तर दियो भिल्ल युवक तिमी रिसको तातो झोक झिकिरहेका छौ बाँचेका मानिसलाई पो न्याय अन्यायको खोजी हुन्छ मरेर सखाफ नै हुने भने त्यसको के तात्पर्य रहन जान्छ भन त सुम्निमाले उनीहरूका कुनै पनि कुरा राम्ररी बुझ्न सकेकी थिएन तर उसले यति त बुझेकी थिए कि बा न मार्ने पक्षमा छन् ऊ आफू पनि मर्न चाहन्न त्यसैले बाबुको भनाई उसलाई मन परिरहेको थियो यता भिल्ल अझै आवेगमै थियो उसले झोकिएर भन्यो मरे पनि के त बिजुवा भाव धर्म नै हुन्छ पुण्य नै हुन्छ बिजुवाले फेरि सम्झायो हेर भिल्ल युवक तिमी त आर्यहरूकै जस्तो कुरा गरिरहेका छौ मरेपछि पाइने धर्म र पुण्यका रा कुरा गरिरहेका छौ बाँच्नलाई पो युद्ध गर्ने सल्लाह मान्न सकिएल तर मरेर पाइने धर्मका लागि युद्ध गर्ने कुरा हिमार्थ पनि मान्न सकिन्न उनीहरूले एउटा ठुलो महाभारत धर्मको नाउँमा गरे के पाए लासै पर्वत बाहेक अह म तिम्रो युद्ध गर्नुपर्छ भन्ने सल्लाह मान्दिनँ उनीहरूसँग मिलेर बस्नमै सबैको भलो छ सा। उनीहरूको साँधभित्र गाई काट्न दिँदैनन् भने गाई काट्न पाएनौँ भनेर हामी आफै काटिन खोज्नु बेस होइन हेर उनीहरूको साथभन्दा अलिक मासतिर हाम्रो गाई काट्ने थलो सार्दिऊ त्यहाँ यो बन्देज लाग्दैन र यदि फेरि हामी बसाइ जान चाहन्नौँ भने गोबद्ध पनि बन्द गरिदिउँ भिल्ल युवक यहाँ गोबद्धको मात्रै कहाँ कुरो भयो भिजुवा चुर पाठ चढाउनु पनि त रोकियो त्यो थानमा हेर भिल्ल युवक के भयो म भिजुवा हुँ अर्को त्यस्तै थलो तोक दिन्छु तैपनि बिजुवाको कुरा भिल्लले मानेन उसले भन्यो बिजुबा यसो गर्नुहोस् तपाईँको बातुङ भाइहरू जति पनि छन् जम्मैले रातभरि बिजुवाको घरमा किराँतीहरूको सभा भयो उनीहरूले एउटा गाई काटेर भोज खाए र खुप जाँड पिएर लट्ठा भए सुम्निमा र उसकी आमा अतिथिहरूको सेवामा व्यस्त थिए बिहान तल दक्षिणतिरको समल भूमिको जङ्गलको गाउँतिर फर्कियो रातभरि नसुतेकी सुम्निमा बिहानी पख त्यही पिँढीमा निधाई रातिको निर्णयले निकै प्रसन्न थिए बिहानको भात खान आमाले उठाउँदा ऊ खुसी हुँदै फुर्ती साथ उठी सबभन्दा पहिले उसलाई सोम सम्झना आयो आमाले दिएको रात्रिभोजका निम्ति पोलेको मासुको एक टुक्रा र एक गास भात टिपेर मुख पोस्दै उल कोशीको तरतिर दुगुर्दै ओर्ली राति सभामा बाले गरेको निर्णय सोमदत्तलाई सुनाउन उसलाई निकै हतार भइरहेको थियो चाउरी जाने <स्थाँ> <स्थाँ नाएं> जांदा पर हो बड़ ऊ काली जाने पर बड़ा बनमा वनमायकलाई गाई चराउने कहाँ हो तिम्रो घर कहाँ हो तिम्रो घर साइली रेमै रे चौरी गाई झरौरी मै मधु बनाइमा साइली रे मै चौरी गाई झरौरी मै मधु बनाइमा पोल्लो खोलो पलो खोलोमिलाको गोलो पल्लो खोलो पल्लो खोलोम गोलो बारो मासे फुलको सारी मखमली चलोमली चोलो साइली मै मै, चौरी गाई झरम साइली मै चौरी गाईरी मई मधु बनै मा स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको स्वर राम्रो कम्पनीको अक्षर राम्रो दामको कोही बोलेको मायालाई नै कोही त बिना कामको कोही त बिना कामको साइली मै, साइली रिमै चौरी गाई झऱ्यो मै, मधु बनाइ माई रिम चौरी गाई झर रिम मधु बनाई मे सानू सानू नली हसी हाड़को हुक्का मेरा सानू सानू नली हस्ती हा यहाँ को होना पूर्वी पहाड़ को पूर्वी पहाड़ को साइली रिमी साइली रिमी चौरी गाई झर्योरी मई मधु बै मार साइली रिमै चौरी गाई झर्योरी मई मधु बन साइली रिमी उपन्यास सुम्निमा को पहिलो अंक यही सकिन्छ हामी आशा गर्छौ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो हवस् आजको अङ्क यति उपन्यास सुम्निमा र यस कार्यक्रम बारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ टी भोला तिमल सिन्हा पवन राजला प्रतिक्रिया काम स्लैश था संचार वहा संचार एट जीमेल डॉट कॉम